नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभसाजमा प्राविधिक कक्षका मित्र विष्णुसँगै तपाईँकै लोक सङ्गीतको सहायात्री दिवस मगर पनि उपस्थित भइसकेको छु हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एकछि चार थप्लो अनि इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण साँझको व्यवसायलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात तिससम्म आउने गर्छौँ तपाईँकै रेडियो रेडियो अर्पण एकछिन चार थप्लो हामीले सधैँ लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ कहिले मिठा लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिन्छौँ र कहिले मर्मस्पर्र्शी भाकाहरूलाई कार्यक्रममा स्थान दिन्छौँ कहिले रमाइला खाले भाकाहरूलाई कार्यक्रममा स्थान दिन्छौँ भने आजको यो सोमबारको दिनमा भने मर्मेश्वरसी भाकाहरूलाई कार्यक्रममा स्थान दिने हामी जम्मर्को गरिराखेका छौँ शून्य चपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य चपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर हामीले बजाउने लोक भाका मार्फत आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्नको लागि आउन सक्नुहुनेछ दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेका छौँ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ अलिकति तपाईँको आवाज चाहिँ मैले बुझ्न सकिनँ मकवानपुरबाट निमिस जी निमिसी के छ तपाईँको नयाँ नौरो खबर अनि खाजा खाना भयो कि नै भएको छैन अनि के कसरी बित्यो नि तपाईँको दिन आज हुन्छ निमिसी कार्यक्रममा आउनुभएको छ कै कसलाई हजुर हजुर हुन्छ निमेष थिङ कार्यक्रममा आउनुभयो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला मकुवानपुरबाट निमेष थिङ आउनुभएको थियो हामीलाई सम्झै हु। सम्झना हुन्छ आफ्नो आफन्त जनिष्ठ मित्रहरूलाई पनि आफ्ना सम्झनाहरू सधैँ राख्नुहुन्छ टेलिफोन सम्पर्कमा कोही अर्को मित्र हुनुहुन्छ आउनुहोस् मलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अनि चिसो पानीतिरको नयाँ नौलो खबर के छ सुदिपजी अनि आजको दिन के कसरी बिताउनु भयो नि तपाईँले अनि सुदिपजी खासा खाना चाहिँ भयो कि नै खान हुन्छ कार्यक्रममा आउनु भएको छ के कसलाई सम्झिने मलेखिङ मेरो भान्जातानपुरमा बस्नुहुने मेरो भान्जा हजुर भान्लाल चोपाङ्ग सम्झना चोपाङलाई हुन्छ सुदीपजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छु नमस्कार यति बेला चिसो पानीबाट सुदिप चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ व्यस्त भएर घर फर्किरहनु भएको छ भने पनि रेडी अर्पण बस्ने कार्यक्रम अर्पण शुभ बसाइ सुनेर बसिराख्नु भएको छ भने मिठा मिठा लुकदोखुरी कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने छौँ यो आशा अनि विश्वास राखेको छौँ हामीले र टेलिफोन सम्पर्कमा फेरि पनि कोही अर्को मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो Hello, नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ नयाँ नाम दुई चार दिन हराएको जस्तो लाग्यो नि त मलाई त नहीं नहीं। नहीं ए अनि के कसरी बितिर आएको छ दिनहरू बसिबस् हौ भन्नुभयो होइन दिनेशजी कार्यक्रममा आउनु भएको छ के कसलाई सम्झिने हुन्छ दिनेशजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भन्ने छुट्टिन्छ नमस्कार यति बेला पर्यकोटबाट दिनेश चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई पनि सम्झना राखेर गरिसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झाउनुहुन्छ माया गर्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य दुईवटा टेलिफोन नम्बर हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको बसाइमा आउँदै गर्नुहोला अब एउटा भाका राख्ने बेला भएको छ कसलाई सोध्ने होला मेरी सानो कहाँछिन कहाँ खोज्ने होला भन्ने भएका अवक्रममा तपाईँको लागि कसलाई शोधनी हो रहा स्वार्थी संसार कसलाई शोधनी हो रहा खमहेर छु बोलाओ सु कहाँ चीन कहाँ खोजनी हो जाति आत्मा जा... तिमलाई देखना पाला दीना पाला कसलाई सोधनी होती संसार कसलाई सोधनी होमहेर छु बोलाओ सुओ मेरी ओनी कहाँ चीन कहानी भागीराउने अनिको निकै नै स्मर्शी लोक भाका कसलाई सोध्ने होला मेरि उनी कहाँ छिन् कहाँ खोज्ने होला भन्ने भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा हामी निकै नै मर्मस्पर्शी लोक भाकाहरूलाई आज कार्यक्रममा स्थान दिनेछौँ र तपाईँहरूलाई मिठा मिठा लोक लो, सुनाएर पनि दिने सम्पर्कमा कोही गरौँ हेलो हजुर नमस्कार हजुरको नयाँ नौलो खबर पनि सबै ठिक छ तपाईँहरूले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ बेठिक हुने त कुरै भएन नि त आजिर, आजिर। आज हजुर हाम्रो पनि आजको एफएम मा फोन लाग्छ कार्यक्रममा फोन लाग्छ बोल्न पाइन्छ खुसी लाग्छ। अनि के कसरि वितरीशी जी आजको तपाईको दिन चाहिँ? आजको दिन त हजुर एसे ड्युटीको यो चाहिँ बसियो त्यही हो। अनि खाना भयो कि नाइ तपाईको? भएको छैन हजुर हजुरको भयो। हाम्रो नि भएको छैन कार्यक्रम सकिने लगत्तै हुनेछ। अ आउनुहुन्छ आज कार्यक्रममा आउनुभाछ के कसरि सम्झिने? हजुरलाई धन्यवाद हाम्रो टेक्नीशियन सरलाई हजुर कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भन्ने नमस्कार यति बेला भण्डारा बाट्य ऋषि अधिकारी आउनुभएको थियो हामीलाई सधैँ सम्झनुहुन्छ आफ्ना आफन्त इष्ट मित्रहरूलाई पनि आफ्ना सम्झनाहरू सधैँ बाँड्नुहुन्छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँ सम्पर्क विच्छेद भइसक्नु भएको छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य दुईवटा टेलिफोन नम्बर भएर कार्यक्रममा आउन सक्नुहुनेछ दुईवटा बाटो तपाईँको लागि नै खुला गरिसकेका छौँ आजको यो सोमबारको अवसाईमा भने हामी निकै नै मर्मस्पर्शी लोक कार्यक्रम स्थान दिइराखेका छौँ मिठा मिठा बजाएर तपाईँलाई थोरै भए पनि त्यो गर्मीको मौसममा शीतल भन्ने कोसिस गरिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही अर्को मित्र हुनुहुन्छ भनेर इचारा पाइराखेका छौँ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर खुराकबाट के भन्नुभयो तपाईँको आवाज चाहिँ मैले अलिकति बुझ्न सकिनँ खुराकबाट के भन्नुभयो अरे तपाईँको आवाज चाहिँ अलिकति मैले बुझ्नै सकिनँ अझै पनि हेलो दोर्जी तामाङ हुनुहुन्छ खुराकबाट अनि जी के छ तपाईँको नयाँ नौलो खबर कुराकबाट दोर्जे तामाङ हुनुहुन्थ्यो तर पनि उहाँसँग कुराकानी गर्न पाएनौँ अलिकति फोनमा डिस्टर्ब आइरहेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय त्यत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ आजको कार्यक्रममा चाहिँ हामी निकै नै मर्मस्पर्शी लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ मिठा मिठा लोकभाकाहरू बसेर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिन तत्कामा जुटिराखेका छौँ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ आफ्नो काममा गएर काममा गएर घर फर्किरहनु भएको छ तर पनि मोबाइलको सेटमा भए पनि रेडियो अर्पणमा बस्ने कार्यक्रम अर्फ शुभ साँझको बसाइमा सुनेर भएको छ भने तपाईँलाई दिनभरिको थकान मेटाउने थोरै भए पनि प्रयत्न गरिराखेका छौँ तपाईँ आफ्नो आफन्त आप इष्टमित्रदेखि टाढा हुनुहुन्छ टाढा गएर बस्नुभएको छ सम्झना मन लागेको छ भने पनि सुनिसम्पना पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको कार्यक्रममा आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँले कार्यक्रममा स्वागत गरौँ हेलो हो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कुराक बाटो मिना लामा के छ तपाईँको नयाँ खबर हम सब ठीक कै कसरी बिती तक दिन आज <laughs> अच्छी खाना खान भाई कि हम छाइना कार्यक्रम सकने लगा होने मीनाजी कार्यक्रम आउनु आने भाई आज को कसिने हुन्छ जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ चो। नमस्कार यति बेला कोरागबाट मिना लामा आउनुभएको थियो उहाँसँग पनि रमाइलो कुराकानी भयो शून्य र शून्य छपन्न दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ अब नि एउटा भाका राख्ने बेला भएको छ भन्ने गर्थ्यो निष्ठुरी तिमी घाममा छैन आराम खाँड अनि विष्णुआजीको सुमधुर आवास रहेको छ यो भाकामा यो भाकापछि कार्यक्रममा उपस्थित हुने नै छौँ तपाईँको अवक्रममा तपाईँको लागि यो मिठो भाका सुख मई रोने छोया दारू पटोली में घम छाया भन्ने गर्थे करते सुरी तीन घम छाया दौरे छो बोली मा मै नै छोया दारोमा टोली तिमी घम्मा छाया भन्ने गर्थे उनी तिमी घम्मा छया आउँदो रहेछ सम छ त छोटे पनि समझना तो छोटे बनी गर्थ्यौ निष्ठुरी तिमी घाममा छाया आउँदो रहेछ सम जना त छुट्टी पनि भयो निकै नै मनमस्पसी लोक भएका थियो यो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ शून्य चपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य चपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोक भाका मार्फत आफ्ना आफन्त जन इष्टमितहरूलाई सम्झाउन सक्नुहुनेछ शून्य चपन्न र दुई तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला राखिसकेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इशारा पाइराखेका छौँ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत दिनु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै Kumar Kumar आली आली आली आली ते ते कुमार कुमारजी के छ तपाईँको नयाँ नौलो खबर अलिअलि चिसो बढिरहेको छ अनि के कसरी बितेन तपाईँको दिन आज हुन्छ कार्यक्रममा आउनुभएको छ कुमारजी कहाँ कसलाई सम्झिने हुन्छ कुमारजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भन्ने छुट्टिन्छ नमस्कार यति बेला हाल जुम्लाबाट कुमार लामाले फोन गर्नुभएको थियो उहाँको घर चाहिँ कुराको हुनुहुन्थ्यो हामीलाई सधैँ सम्झनुहुन्छ आफ्ना आफन्त जनिष्ठ मित्रहरूलाई पनि आफ्ना सम्झनाहरू सधैँ राख्नुहुन्छ टाढा भएर पनि सम्झिराख्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि सम्पर्क विचेद भइसकेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुन्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त जनिष्ठ मित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ र तपाईको आफन्त SLC मा पास भएको छ एसएलसीमा राम्रो उत्तीर्ण ल्याएर रा, राम्रो नतिजा ल्याउन सफल भएको छ भने पनि तपाईँले बधाई दिनको लागि भए पनि कार्यक्रममा आउन सक्नुहुनेछ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच भाट्यो भनेर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हेलो हजुर नमस्कार दादा नटी को बोल्दै हुनुहुन्छ बलराम चिपाङ्ग बलराम चाहिँ के छ तपाईँको नयाँ नुलो खबर हाम्रो पनि सबै ठिक छ तपाईँहरूले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ भेटीको हुने कुरै भएन नि त हजुर हजुर अनि के कसरी बित्यो बलराम चाहिँ आजको दिन तपाईँको अनि खाना खानु भयो कि नै हाम्रो पनि भएको छैन कार्यक्रम सकिनेलाई कति हुँदैछ हुन्छ बलामजी कार्यक्रममा आउनु भएको छ क्या कसलाई सम्झिने हजुरलाई धन्यवाद अनि मेरो बुवा मम्मीलाई कमलाजीजीलाई अनि करजीलाई मकन बोसाजीलाई प्रयासमा बस्नुभएको हुन्छ बलरामजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भन्दै छुट्टिन्छु नमस्कार यति बेला कुराको बालराम चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ सुन्ने सपूर्ण बाँच त्रिसठी र सुन्नेसपन्न बाँच त्रिसठी तिन सय तेत्तिसको बाटो कार्यक्रममा आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा खुई मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हो हेलो हजुर नमस्कार दादा कहाँबाट बोल्दै हुनुहुन्छ ङ इच्छा कामनाबाट राजकुमार चेपाङ राजतिर मेरो पहिलोचोटि भेट जस्तो लाग्यो होइन हेलो हेलो टेलिफोन सम्पर्कमा इच्छा कामनाबाट राज चेपाङ आउनुभएको थियो तर पनि मसँग कुरा गर्ने जमर्को मिलिरहेको छुइनँ हेलो राज्य के छ तपाईँको नयाँ नौलो खबर एकदम ठीक है तय नबर तेसोना असरी बीतानी तीन आज हो रजी कार्यक्रम आ कसला समझने धन्यवाद हुन्छ राजकुमार चाहिँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला इच्छा कामनाबाट राजकुमार चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँकी सम्झना लिँदा लिँदै अनि तपाईँकै समर्पणहरू लिँदा लिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिजेलसम्म रेडियो अर्पण एक सय चार सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो मकवानपुरबाट निमेश तिङ चिसोपानीबाट सुदिप चिपाङ परियाकोटबाट दिनेश चेपाङ भण्डाराबाट ऋषि अधिकारी कुराकबाट दुलची तामाङ आउनुभएको थियो तर पनि उहाँसँग कुराकानी गर्न पाएनौँ हामीले र त्यस्तै गरी कुराकबाट मिना लामा र कुराकबाट कुमार लामा हाल जुम्लामा हुनुहुन्छ उहाँ र कुराकबाट बलराम चेपाङ र अन्तिममा फोन गर्ने साथी इच्छा हुनुहुन्थ्यो राजकुमार चिपाङ फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र यति मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई विशेष आभारी व्यक्त भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि ठुलो मान्छे भइसक्यो भने मौसम गुरुम र अनि पूर्ण कला विषीको समुद्र आवाजलाई पृष्ठभूमिमा अगाडि बढाउँदै विदा हुन्छु नमस्कार ठूला ठूला मंजे जो कहीं दिखा गाँव समाज को दर्पण सुन्न हो रे